सबैलाई नमस्ते म नारायणी खड्का रेडियो सगरमाथाबाट प्रसारण हुने रेडियो नाटक चौबामा यहाँलाई स्वागत छ रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको नयाँ भाग लिएर म उपस्थित भइसकेकी छु आज चौबाटोको एकतिसौँ भाग हो नयाँ भाग सुरु गर्नु अघि आउनु सुनौ तिसौँ भागमा के भएको थियो तिसौँ भागमा आरआरमा सोभि चुनाव भयो अवैले सभापतिको पद जित्यो तर वर्षाले चाहिँ हारे दुखी भएकी वर्षा नवीन दायले सम्झाइ बुझाइ गरेपछि फुलिन्छे र आफ्नो जागिरको बारे पनि खुल्छे उता घर ढिलो आउने खर्च बढी गर्ने गरेको न्युमा पवित्र र सन्तोषको दिदीभाइको बीच चर्काचर्की पर्छ त्यसै गरी मुभी हेरेर बसिरहेको बेला नया नम्बरबाट आएको फोनले म्याम भनेर सम्बोधन गरेपछि हामीले पक्कै अभय होला भनेर लक काटेका थियौँ फोन कसले गरेको होला त आउनु सुनौ चोबाटोको एकतिसौँ अङ्क यति राति कसले फोन गर्छ हजुरलाई सुविको छ यतिले पो हो कि नयाँ नम्बर तिमी उठाउ ल हजुरलाई यो नयाँ नम्बरहरूदेखि किन यस्तो डर लाग्छ भने डर होइन क्या उठाउन आज म नयाँ स्टाइलले फोन उठाउँछु है वर्षाको सेक्रेटरी भनिदिऊँ पर्दैन फोन सकिसक्यो नयाँ स्टाइल सोचिरह तिमी ऊ फेरि आयो म छैन भन्ने जो भए पनि होइन होइन सुतिसक्यो भने सुतिसक्यो Speak out loud. Hello? Uh, hello, ma'am. Ma'am, I'm sorry. I'm sorry. Hello? Ma'am, I'm sorry. She didn't allow me to... It's okay away. I don't need an explanation. I'm sorry. I'm sorry. I'm sorry. I'll keep your phone. No, oh, no, no. Sorry. I'm no. sorry. You're sorry. Sorry, sorry. Hahaha. <laughs> कसको नम्बर यो साथीको तिम्रो फोन नि त मेरो ब्याट्री अलि लो छ अनि हरायो होइन साइन्सको एक्जाम दिनु मन छ त मिलन दाले भन न उसले मिलाइदिइहाल्छ नि i miss you that's very sweet no no not you i, uh, I mean i miss your mom part ke okay? scolding part ko sweet again hoina mom le khub gali garnu bho malai hajur lai call garisya chaina garnu bhathyo malai na uthako e bilandale garisyo hola ni teso bhaye khai malai ta phone gareko chaina milan le e hajur ko baki paisa dinu ho प्लीज प्लि हुन्छ ए, <laughs> अब चकलेट के हो? ओके, गुड अ उसले एक्लेट्ने कुरा कतिको अगाडि बढ्दैछ म्याम हजुर मसित अझै रिसाइ राखिसकेको छ हो छैन तिन छोटो छोटो मात्रै बोल्नु भएको त यतिकै केयर कलिङ अमिलन के खाने भन्छ परौठा भन्छ भन्छ होला नि म वेटर हो र तँ जस्तै त हो नि अल झुक्कल आउने सोध त नजिक छ ए भाइ परौठा बन्छ होइन ल सुन्नुहोस् त अब भन्नु के खाने होस् त्यही समोसा तरकारी खाइदिउ भाइ समोसा तरकारी है त दुई ठाउँमा प्याज र खुर्सानी मालेर ल्याऊ है के छ यार के पसल थाप्छ यार केही नराखिकन न हो दाई तपाईँहरू सबैको खाना खाने टाइम एउटै हुन्छ हामीले कसरी पुऱ्याउने हो एकैचोटि रिसन छ भने आफ्नै रुटिन बनाउने छ सिधै गइरहेछ भने हिँड्जाम बाहिर थर्काउनु खोज्दो रहेछ यार कस्टमरलाई यो बाइक अन्त खाने ठाउँ नै छैन जस्तो गर्छ कहिले थर्काएको कि त्यसले त्यही ते हो त त्यसले हामीसित बोल्ने पारा अलि नयाँ जस्तो थियो त्यो चिनेन होला नि त हामीलाई चिन्नुहोस् नचिन्नुहोस् हामी त कस्टमर हो नि यार बोल्ने तरिका त्यही हो त्यसको त पनि त झर्किहाल्छस् नि त मपट्टिपट्टि मैले साइड लिएको हो त आजकल के भइरहेछ यार तँलाई खाली झर्कन्छस् झनन रिसाउँछस् मलाई थाहा छैन यार मलाई के भइरहेको केही त पक्कै भएको छ तँलाई भन्न भन् मनमा चाहिँ कुरा गुम्सा नराख है केटा अस्ति वर्ष त्यसरी एक्कासी उठेर गएँ त्यसपछि कुनै भएको छैन एकदमै उकुस मुकुस भइरहेको छ यहाँ मलाई अनि म्यासेज रिप्लाई गरी भने त तैँले अँ ठिक्क पारेको फर्मेलिटीवाला म्यासेज हाम्रो रिलेसन त्यस्तो होइन नि यार जे थियो नि एकदमै मिठो थियो उत्कृष्ट थियो, थियो। थाहा छ यो प्रेम भन्ने चिजै घातक रहेछ यार ममा त्यस्तो फिलिङ्स नआएको भए आज सबथोक जस्ताको जस्तै हुन्थ्यो आजकल त उसले मलाई मैले पनि त्यस्तो सोध्दो रहेछु भन्ने थाहा पाउँछ कि जस्तो लाग्छ यार mm. न त त्यसै मान्छेले यस्तो इग्नोर हान्छन् त आफै भन्न यार त्यो त हो तर तिमीहरूको कम्युनिकेसन ग्याप भएर यस्तो भएको जस्तो लाग्छ या मलाई त कसरी होस् त कम्युनिकेसन उसले इनिसिएट गर्दिनँ मैले गरेको इग्नोर गर्छु त्यो अवयको कुरा सुन्न सानिमाले फोन गरेपछि मैले त्यसलाई कम्ती फोन गरेँ यार अह उठाउँदै उठाउँदिनँ अनि बेलका सुत्ने बेला पो फोन साइलेन्समा रहेछ त्यही भएर थाहा नै पाइनँ भन्छु यस्तो म्यासेज गर्ने हो त्यसले मलाई एकचोटि कल ब्याक गर्न सक्दिनँ एकचोटि राम्रोसँग कुरा गरेर हेर्न कसरी कुरा गर्ने के यो सबै देख्दाखेरि त घुवाँ घुवाँ रुन मन लाग्छ अरे एउटा कुरामा गएर त्यसो हो भने पवित्रसँग कुरा गरेर हेर्न त एकचोटि त्यो पनि त त्यस्तै हो सब वर्षाको कुरा मात्रै सुन्छे अब उ फेरि बोयफ्रेन्ड भकी मान्छे म फेरि वर्षा जति क्लोज पनि छैन त्योसँग कुरा फुत्कियो भने बर्बाद हुन्छ यार एउटा yeah, बाटो त पत्ता लगाइहाल्नुपर्छ नि एकचोटि कूल भएर सोच्छ ममतातिर मन बोलाएर पो हुन्छ कि ममता ममतातिर मन बोलाउनु खोज्दा मात्र पनि गिल्टी फिल हुन्छ या मलाई त किन यस्तो भएको भन्दा अब चाहिँ अति गरिसै मिलन मैले तँलाई हजारचोटि भनिसकेँ नचाहिने कुरामा बल्न गर नगर भनेर अरु जे घर मलाई मतलब छैन तर फिलिङ्सलाई ओभरकम गर्न सकिनुहोस् भने नि तँ चाहिँ सिद्धिन्छस् केटा बुझिराख किन मर्दैन त यो आँस भन्ने कुरा जति गरे पनि आसको त कामै त्यही हो नि मिलन सास रन्जेलसम्म छोड्दै छोड्दैन आँसको पछि लाग्दै नलाग अब कस्ता कुरामा आँस गर्ने कस्ता कुरामा आँस नगर्ने भनेर पहिलाउने त आफैले हो नि तेरो अगाडि त्यो त घाम जस्तै छर्लङ्ग छँदैछ नि प्लेन मा होला है कृष्ण उडेको खै हेर्नु न ठ्याक्कै आठ पनि बज्यो यति के फ्लाइट त भनेको हो नि खै के था? कति प्लेन हुन्छ नि यो टाइममा उन नै हामीलाई फेरि डिरेक्सन नै थाहा छैन दिदी भन न मम्मीले नि मलाई भन्दा कृष्णलाई धेरै माया गर्नुहुन्छ नि थाहा छ थत के के सोच्छु सोच्न पनि पापै लाग्छ त्यस्तो भन्दा त हो के देखिसेन कस्तो रोइसक्यो छ महिनाकै लागि त हौ अनि गएको नि दसैँमा न आइहाल्छ त्यसरी त मम्मी मेरोलाई अहिलेसम्म पनि रुनु भएको छैन आमाको मन कमल हुन्छ नि त माया त बराबरै हो नि तिमी पनि त्यसरी जाउ न अनि कति रुनुहुँदो रहेछ थाहा पाउँछौ अब त कहाँ जाने यही नेपालमा थन्केर बस्ने हो बस जाने कुरा के भयो त ब्रेकअप भयो साँच्चीकै मेरो तर्फबाट चाहिँ अघि एयरपोर्ट निस्किनुभन्दा अघि एकछिन कुरा भएको कुरा त के भन्नु झगडा ट्याक्सीमा मम्मीले पनि सुन्नुहुन्छ भनेर नभनेको किन फेरि स्काइपमा आएन भन्ने कुराले हो होइन के त यसपालि हजुरको कुराले खिरी के गरेँ मैले हजुरले भड्काउनु भएको मलाई भड्काउनु भएको हो त त्यो त म तिमीलाई सोध्छु नि भड्काएको हो मैले हुँदै होइन त्यो त मलाई नि थाहा छ म त तिमीले होसमा सोचे सम्झेर लिएको जुनसुकै डिसिजनको पनि कदर गर्छु अहिलेसम्म एउटा मेसेज पनि छैन सरी भनेर चित्त दुख्दैन त्यो दिँदैमै फकाउन जानु भन्ने छ त्यो पनि त्यसको अगाडि नाङ्गो भनेर त्यो मान्छेले मलाई माया गरेकै होइन रहेछ दिदी मैले बल्ल थाहा पाइरहेको छु मेरो मन एकदमै कमजोर छ दिदी मलाई फिर्ता <laughs> जान नदिसो है मैले भनेँ नि हजुर नभएको भए त म हक गरेपछि सब ठिक हुन्छ नि याद गरेकी छौ आफ्नो मिल्ने साथी हुनुपर्छ डर पनि जान्छ पिर पनि जान्छ थाहा छ मलाई पहिला स्मृति र म हक गरेर कति रुन्थ्यौँ म ट्यारीलाई एकदमै मिस गर्थेँ अनि ऊ पनि म सँगसँगै रुन्थेँ ऊ त्यो तारा हेर त कुन मेरो औँलाको सिधा हेर न mm. त्यो गुजमुजा ताराहरू भएकोदेखि पर छ नि ठुलो झम्किलो अँ अँ अँ देखेँ मलाई त्यो तारा मेरो आमा जस्तै लाग्छ हजुर कहिलेकाहीँ राति राति घन्टो छतमा बस्ने यही तारा हेरेर होइ क्या हो, हो त कस्तो आनन्द आउँछ <laughs> म त हजुरको बोय छ होला अनि मसित लुकाइसकेको होला भन् ठानेको त्यस्तो पनि गर्छु होला नि अनि सधैँ यही तारा चाहिँ कसरी भेटाइसिन्छ मलाई थाहै छैन त्यही त मलाई नै अचम्म लाग्छ तर जब म आकाशतिर हेर्छु नि मैले खोज्नै पर्दैन के ताराले नै मेरो आँखा खोजिरहे जस्तो कि एउटै तारा, के। तारा ता, हो कि होइन त के थाहा तर मेरो मनले चाहिँ यही हो भनेर भन्छ त्यो मनमा एउटा डर फिलिङ आउँछ नि आफू सही हुँदाखेरिको के ठ्याक्कै त्यस्तै खाले मलाई थाहा छ दिदी मलाई अहिले ब्रेकअप दिँदा आएको जस्तो टाउमै ठोक्यो लोक ओइ कहाँबाट आइपुगिस् त भन्दैन भने के को अन्य अनि म नआउँदै चाहिँ किन निस्कन लाग्यो नि फेरि मेरो काम छ हेरेन नगै नहुनेछ चुपलाट पुगाल्दो चप्पल माथि खुर्क बर्साती ग्यास हजुरलाई भेट को आइसिया छ मलाई भेट्न को आउँछ मलाई भेट्न को आउँछ मलाई भेट्न भन् त पबु पविता दिदीले त लिएर आइसकेको कहाँ भनिसिन्छ कसलाई लिएर आइसो तैँले हजुरलाई त्यो गेस्ट गर्न पनि आउँदैन है हजुर मलाई वर्षाले के ढाँटेको कुरा गरे कि ओली ड्याडी भेट्न आउँदा पनि किन खुसी भएन त वर्षा अच्छा ये सब कुछ था पाक अंक सुनने तेनज तीन फेसबुक में फेसबुक डट कम सीएचएयूबीएटटीयू चौबाटो ट्विटर में ड्रा चौबाटो रसएचएआईएलई शैली डट टीएचईएटीआरई थिएटर वन एट जीमेल डट कम में प्रतिक्रिया लेखकर पठाऊँगला आज को अंक में अभिनय करने कलाकार समापिका गौतम दुर्गा कार्की अतुल भट्टराय आर्य न्यौपानी सशांग बोहरा सुभाष सुवेदी लगायत नाटक लेखिका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढाथोकी र सहकर्मी आश्विन थपलियालाई पनि धन्यवाद दिदै अहिलेलाई म बिदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र पुनः प्रसारण मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्न नछुटाउनुहोला बाई